रमा आउँदैछु धेरै uh, म प्रोग्राममा यतातिर आएको छैन र म जस श्रोतालाई के भन्न चाहन्छु भने नेपाली गीत सङ्गीतले माया गर्नुहोस् लोकसङ्गीत मात्रै भन्दिनँ नेपाली गीत सङ्गीतले माया गर्नुहोस् र कलाकारलाई माया गर्नुहोस् कलाकारलाई साथ दिनुहोस् ए भन्न चाहन्छु र विशेष गरी यति भन्दै हुनुहुन्छ पराविदिक मित्र हुनुहुन्छ देवनाजी हुनुहुन्छ उहाँले पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र तपाईँ हुनुहुन्छ भरत बोरा हुनुहुन्छ मलाई यहाँ आएर दुई चार शब्द बोल्ने केही मौका दिनुभयो त्यसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु अन्तिममा सम्झिनु पर्दा विशेष गरी त हजुरलाई मलाई यो क्षेत्रमा जति पनि साथीहरू भएको छ हाम्रो सम्बन्ध यो योभन्दा अझ गाढा प्रगाड बन्दै जाओस् होइन यो हजुरलाई पनि हजुरलाई विशेष गरी हाम्रो दिपेन्द्र नेपाली सर हुनुहुन्छ र जसले यो कार्यक्रम सुन्नुमा सम्पूर्ण आदरणीय श्रोतामा महानुभावहरू सबैलाई सम्झिन चाहन्छु धन्यवाद व्यस्तताको बावजुद भएर पनि रेडियोलाई समय दिनुभएकोमा यहाँहरू दुवैजनालाई धन्यवाद छ धन्यवाद श्रोता आज हाम्रो बिचमा हुनुहुन्थ्यो लोकदोही गायक किशन गाह मगर भीम कार्की कार्यक्रम विशेष प्रस्तुतिका लागि तोकिएको समय अभियि सकिएको छ प्राविधिक मित्र दिपेन्द्र न्यालाई धन्यवाद म भरत समर्पण चाहन्छु नमस्कार